तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्फर एक सय चार तब्लु पाँच मेकासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथी राख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अरफो डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दि भएको छ भने प्राविधिक मित्र मलाई राजीले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै लोकसङ्गीतको सहयात्री म मगर कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थित हुन्छौ तपाईकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहसमा कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायमा भने नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौ तपाईँकै सम्झना सन्देश पनि लिनेछौ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले तपाईँको लागि खुला गरिराखेका छौँ कार्यक्रम अर्पण मेगा हजको दैनिक प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर कुमित्र हुनुहुन्छ कार्यक्रमको शुरुवातमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजू नमस्कार कहाँ बाटी को बोलते हु शांति जी के कसरे बिताई रहना संदेश कस को रा हुन्छ शान्तिजी कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो आउँदै गर्नुहोला अहिले छुटिन सो नमस्कार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 कोही मित्र त्यो टेलिफोन सम्पर्कमा विदा भएर गइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिनेछौँ मिठा मिठा नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ हामी तपाईँ भर्खर खाजा खान लाग्दै हुनुहुन्छ होला कोही श्रोता मित्रहरू खाजा बनाउन लाग्दै हुनुहुन्छ होला हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ कार्यक्रम अर्पण समर्पणको बसाइमा हुनुहुन्छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले आफ्नो घर टाढा हुनुहुन्छ सम्झना मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अन्जुजी आजको दिन चाहिँ के कसरी बिताउनु भएको छ तपाईँले घाम लागिरहेको छ बसिरहेको पनि छ है अनि रेडियो पनि सुनिरहेको छ होइन हाम्रो भएको छैन शान्ति चाहिँ थोरै एकैछिन पछाडि हुन्छ है अंजु जी कार्यक्रम को खुशी लगे आुट नमस्कार यति बेला जकेराट्य अन्जु आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने आज नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने चमर्को गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो नेपाली फिल्मको सुरुवात गर्छौँ यो मिठो सङ्गीत रहेको छ मधुमास फिल्मबाट कार्यक्रमको सुरुवातमा एउटा मिठो गीत छोड्छौँ कार्यक्रम फिल्म मधुमासबाट सञ्न्याय यदि लेले ले, दि छने ची दिन सु हसीज भने तपास कड़ी दिन सु हाँसे मधुमासबाट हामीले सुमधुर आवाजमा सजिएको गीत राख्यो दिपक लिम्बू र अन्जुपन्थको सुमधुर आवाज रहेको थियो यो साङ्गीतिक आवाजमा रहेको थियो दिपक लिम्बू र अन्जुपन्थको सुमधुर आवाज कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने नेपाली फिल्मका सुगुम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँकै सम्झना सन्देश पनि हेरिराखेका छौँ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र राज्यले सराह गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो कोई मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा विधा भएर गइसक्नु भएको छ कोही मित्र आउनु भएको थियो विषयमा कुराकानी नभए विदा भएर गइसक्नु भएको छ तपाईँहरूले सुनिराख्नु भएको छ समुदायिक रेडियो रेडियो अठफ एक सय चार पाँचसँग इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ विश्वको जनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ टेलिफोन सम्पर्कमा मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कामटेको बोल्दै हुनुहुन्छ राजकुमारजी धेरै दिनपछि आउनुभयो नि त तपाईँ अलिअलि व्यस्त हुनुहुन्छ खाली बस्नुभन्दा व्यस्त भएकै राम्रो हुन्छ सा राजकुमारजी रा... साउन्ड चाहिँ कतिको लागिरहेछ राजकुमारजीलाई चाहिँ हल्का फुला यसो दिदीबहिनीहरूले मेहदी लगाउँदा आफू पनि लागिरहेको छ हातमा होइन हुन्छ कार्यक्रममा आउनु भएको सम्झना सन्देश को कसको लागि राख्न चाहनुहुन्छ हुन्छ राजकुमार जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला इच्छा कामनाबाट राजकुमार आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट बोल को बोल्दै हुनुहुन्छ सन्जुजी आजको दिन चाहिँ के कसरी बिताउनु भएको छ तपाईँले आज त पक्कै पनि व्रत बस्नु भएको होला होइन हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्द कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद सञ्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला गाईघाटबाट सन्जु आउनुभएको थियो आफ्ना आफन्त मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते, नमस्ते को सनक सनक हिजो त खोराक निकै ठुलो पानी पर्यो भन्ने सुनेको थियो कि होइन अनि केही नोक्सान क्षति त्यस्तो केही त भएन नि सनकजी केही पनि भएको छैन सम्झनावी सा? कुमार अनि अनि रुशु तामाङ अनि मनक भन्छ सनकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले नमस्कार यति बेला कुराकबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कि नै हुन्छ जस्तो छ होइन हाम्रो पनि भएको छैन कुमार चाहिँ आज सँगै खानुपर्ला होइन ठाउँ फरक भयो भने टाइम त्यो एउटै भइहाल्छ नि होइन र हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश को कसको लागि राख्न चाहनुहुन्छ हुन्छ कुमारजी कार्यक्रममा आउँदै गर्नुहोला नमस्कार यति बेला कुराकबाट कुमार लामा हुनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाटको बोल्दै हुनुहुन्छ नगरबाट एम एम अनि आजको साउनको सोमबार अनि कस्तो लागिरहेको छैन है हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ यति बेला बिन्द्रगरबाट एम विश्वकर्मा अनुप आउनु भएको थियो आफ्ना आफन्त मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्कार मेघनाथजी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले बसी बसिबसई मत अज सोमवार कति को लगीबम होघना ची कार्यक्रम समझना संदेश सकूष खुसी लाग्यो अहिले यति बेला रनपाट्य मेघनाथ ने थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ र अब भने कार्यक्रममा एउटा मिठो नेपाली फिल्मको गीत सुन्ने बेला भइसकेको छ यो गीतपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ कार्यक्रम अर्पण समर्पणको बसाइ छोडेर कतै नजानु होला बिर्स दिउँ जस्तो लाग्छ भुलिदिउँ जस्तो लाग्छ तिमी पाए संसार सारा किन यति मिठो लागेको तिमीले गरेको इसारा किन यति मिठो लागेको तिमीले गरेको इसारा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 टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक, पटक खोकी लागिरहने छाती लगातार घेर भइरहने पटक पटक हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका रोग लागिरहने छाती दुख ुट्टा निलो हुनेटक दोहोरिएर ज्वरो भइरहने भजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक ट्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन डोर टाढी चौक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे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 सम्पर्क साइनिङ एजुकेसन सेन्टर रत्नगर आठ दूरसञ्चार बेसिक कोर्स प्रबन्धक नवीन कुमार शर्मा फोन एजुकेशन छपन्न पाँच बैसठी तिन सय चितवन मोबाइल अन्ठानब्बे कुमार एकाउन्न फोन तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक सितोवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन स्कुल बोर्डिङ क्याम्पसलाई चाहिन्छ स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ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 हमी कहा विद्यालय बोर्डिंग स्कूल तथा कैंपस का पाठ्य पुस्तक धार्मिक किताब का पर्यानरी सामानी मूल्य में बिक्री संपर्क बुक्स एंड स्टेशनरी रत्न एक सौ फोन शून्य छप्पन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानबे पांच पचास घरी घरी जाऊ सद समझे सौरा घरी घरी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 बीस सीसी का पल्सर बाइक मई सर्वाधिक बिक्री पिकअप रा एक सौ पचीस एक पचास सीसी को डिस्कभर बाइक एक को प्लाटिना बाइक पाई सात मैनेंस सुविधा एक्सचेंज अफर जीनियन स्पियस पार्ट तथा दक्ष रुभवी मेकानिक द्वारा सर्विस सुविधा बजाज कंपनी को, को आधिकारिक बिक्रेता आशीर्वाद मोबाइल प्राली खैर मग्नी चोक पर्सा फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे चार रेडियो अर्पण एक सय यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच विकाहसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर रा साथ दिइराख्नु भएको छ डब्लु लगन गरेर कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँलाई दुई दुईवटा नम्बरबाट हामी स्वागत गर्ने गर्दछौँ शून्य र शून्य आफ्नो आफन्तर तपाईँका सम्पूर्ण आजको बसाईमा भने नेपाली फिल्मका सुगम सङ्गीतका कार्यक्रममा स्थान दिइराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ सुरेबका तमान मक्कनपुरबाट रिनुका सामान हजुर रिनुका जी के गर्नुहुन्छ रेबीका रेबीका तमान हजुर ओ सरी अनि के गर्नुहुन्छ रेविका जी तपाई एक कुदर आफ्नै बशिबश दादा कुदरोप्नु हुन्छ अनि पढ्नु हुन्न पढ्छु कतिमा पढ्नु हुन्छ नि पहिला ती पढ्ने मान्छे पनि गर्नुहुन्न रेबिकाजीले अनि खास खानु भयो कि हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना बोत्रु पाहुल सुधी याकुम अनि साथीहरू पार्वती रिता सुनिता शर्मिला सुशीला अनिसा शर्मिला अनि कोरमो हुनुहुने बाजे बाटे बोजूलाई अनि मामाहरू इसुफ जोन बालकुमार बिन्जामिन अनि मैजु रिनालाई अनि साथी रिनालाई अनि सिर्जना सम्झना अनि मलाई हुन्छ रेविकाजी कार्यक्रममा अनुभव खुसी लाग्यो यस्तै गरी हामीलाई पनि माया गर्दै गर्नुहोला आफ्ना आफन्त इष्ट पनि सम्झना सन्देश राख्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला मकवानपुरबाट रेविका तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको बसाइँमा भने नेपाली फिल्मीका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ सु। सुगम सङ्गीतबाट र तपाईँको सम्झना सन्देश पनि लिइराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार बाचा? बाचा ताराजी हामी ताराजीसँग चाहिँ सबै कुराकानी हुन्छ फेरि चिन्दा चिन्दै पनि अनि यही भन्ने बारी लगाएको भएर यही भन्नु मन लाग्छ कि माजु अनि मेरो तिनवटा मामा सुनिरहनु भएको छ अनि डाडा अनि मेरो दाई अनि मेरो मम्मी भाउजू जो जसले जस्तो लागि हुन्छ तारा चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला जगेराबाट तारा आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय रेडियो अर्पण एक सय चार दैनिक दिवाकालीन प्रस्तुति हो कार्यक्रमबाट चाहिँ अब विदा बेला भइसकेको छ प्राविधिक मित्र राज्यले इसारा गरिराख्नु भएको छ यति सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकैको नाममा रहेर पनि कार्यक्रम अर्पण समर्पण व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गरी साथीहरू हुनुहुन्थ्यो कुराकबाट शान्ति लामा जगेराबाट अन्जु इच्छा कामनाबाट राजकुमार गाईघाटबाट सन्जु कुराकबाट सनत तामाङ कुराकबाट कुमार लामा ब्रेनगरबाट एम विश्वकर्मा अनुपले फोन गर्नुभएको थियो रनपाबाट मेकनाथ न्यौपाने मकनपुरबाट रेविका तामाङ अन्तिममा फोन गर्ने साथी जगेराबाट ताराले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँप्रति धेरै धेरै धन्यवाद भन्दै यति नैसम्म मेरो आवासलाई रेडियो सेट्समा पढाउने प्राविधिक मित्रका लागि राजप्रति विशेष विशेष आभारित छु भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट ओजेल पर्छु नमस्कार चोर कसले चोर कसले चोर मेरू मन कसले चोरों मेरे मन कसल चोरों मेरो कसल चोर मेरो